नमस्कार साथी यो आविष्कारको म फेरि पनि हाजिर भएको छु एउटा उपन्यास लिएर मैले लिएको छु लक्ष्मीप्रसाद द्वारा लिखित नेपाली सामाजिक उपन्यास चम्पा लक्ष्मीप्रसाद देवकोटाका थोरै मात्र उपन्यासहरूमध्ये यो एक हो ल सुनौँ है त प्रकाशकीय प्रकाशकीयमा कमल मृय दीक्षित लेख्नुहुन्छ महाकवि देवकोटाले आफ्नो जीवनी लेखकलाई समेत झुक्याइदिनु भएको छ नित्यराजज्यूले त्यति मिहिनेत गरी खोज्दा पनि महाकविको कुनै उपन्यास फेला पार्न सक्नु भएन छ र उहाँलाई लेख्नै कर लाग्यो सिर्फ उपन्यास क्षेत्रमा मात्र कविजी देखा पर्नु भएन महाकवि देवकोटा पेज सडसठी कहिलेकाहीँ आफूले लेखेको कुरा गल्ती रहेछ भन्ने थाहा पाउदा पनि झन खुसी लाग्ने अवस्था पनि पर्दो रहेछ एउटा त्यस्तै अवसर हो भन्ने हामीलाई लाग्छ तर देवकोटाज्यूले उपन्यास पनि छाडेर जानुभएको रहेछ भन्ने थाहा पाउँदा नित्यराज्यूलाई जति आनन्द लागेको होला त्यत्तिकै खुसी हामीलाई पनि लागेको छ यसलाई प्रकाशनमा ल्याउन पाएकोमा यो उपन्यास जुन रूपमा हामीले पायौँ त्यही रूपमा हामीले पाठकहरूका सामु टक्र्याउँदैछौँ त्यसैले पढ्दा यो कसै कसैलाई अपुरो जस्तो पनि लाग्नेछ तर लेखकले सबै कुरा नभने पाठकलाई नै बाकी कुरा कल्पना गर्न लगाउने आधुनिक उपन्यासको परिपाटी अनुसार केही भन्न बाँकी नै राखे जस्तो झट्ट टुङ्गाए जस्तो यो उपन्यास धेरैलाई रिझाउने पनि हुन सक्नेछ भन्ने लाग्छ नेभापरा समितिको उत्तराधिकारमा हामीलाई प्राप्त यस पुस्तकको लेखोड कापीमा बाहिरपट्टि नाम थियो नेपाली सामाजिक उपन्यास त्यही शीर्षक राखी पुस्तक प्रकाशित गर्नु ठिक लागेन र हामीले एउटा नाम लियौँ चम्पा तर यही निवारण गर्दा पनि हामीले देवकोटा जिउको परम्परा छाडेका छैनौ भन्ने मनमा लाग्छ किनभने कथाको मुख्य पात्रीको नामबाट नै किताबको नामाकरण गरिएकाले कुन्जिनी लुनी सुलोचना के हारमा यो उभिएको देखिनेछ यसरी जन्मेको करिब बिस वर्ष जति पछि हुने यो चम्पाले लोकप्रिय हुने बिस पनि पर्ख्न नपरोस् निवारण गराउनको नाताले हामी यही आशीर्वचन भन्छौँ तथा कमल दीक्षित हवस् त साथीहरू यो रह्यो प्रकाशकीय लक्ष्मीप्रसाद द्वारा लिखित चम्पा उपन्यासको अब अघिल्लो अध्याय हामी अर्को मानिस सुनेछौँ त्यो तिन चालसम्मको लागि आविष्कारको